तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मै घार्चमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला बसन्तको बहारसँगै आयो नयाँ वर्ष बसन्तको बहारसँगै आयो नयाँ वर्ष हाँसो खुसी उमङ्गा बोकेर छायो नयाँ वर्ष वसन्तको बहारसँगै आयो नयाँ वर्ष हाँसो खुसी उमङ्ग बोकेर छायो नयाँ वर्ष नयाँ कोपिला नयाँ बासना छर्नु छ तिमीले नयाँ कोपिला नयाँ आँस बासना छर्नु छ तिमीले सबैमा नयाँ जोस बोके आयो नयाँ वर्ष हाँसो खुसी उमङ्ग बोके छायौ नयाँ वर्ष वसन्तको बहारसँगै आयो नयाँ वर्ष प्रिय मित्र नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको भर्खामा बस्नुभएका तपाईँ सबै सबैमा आज पनि भेट्नको लागि तपाईँमा आज उपस्थित भइसकेको छु साहित्यको प्यारो बसाइ कार्यक्रम मेरो रचनाको बसाइ लिएर प्राविधिक मित्र राजसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र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 सत्तरी साल प्रवेश भएको छ बसन्तको आगमनसँगै यो अवसरमा तपाईँ सबै सबैलाई बसन्तको बहाडसँगै आएको यो नयाँ वर्ष हाँसी खुसी सधैँभरि तपाईँको जिन्दगीमा सधैँभरि हाँसु छाइराखोस् कार्यक्रम मेरो रचनाको तर्फबाट रेडियो अर्पण एक सय तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट तपाईँ सबै सबैलाई नयाँ वर्ष दुई दुछा हजार सत्तरी सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र आज विशेष गरी म तपाईँहरूको नयाँ वर्षको रचनाहरूलाई लिने कोसिस गर्नेछु तपाईँले पठाउनुभएका तपाईँ नयाँ वर्षका कोसेलीहरूलाई नयाँ वर्षका त्यही रचनाहरूलाई सिर्जनाहरूलाई म वाचन गर्ने कोसिस गर्नेछु सम्भव भएसम्म तपाईँका धेरै रचनाहरू छन् मेरो हातमा ती रचनाहरूलाई यो श्रृङ्खलामा रहेर वाचन गर्ने म कोसिस गर्नेछु कार्यक्रमको सुरुवाततिरै छौँ कार्यक्रमको सुरुवातमा भने एउटा मिठो आवाज बजाउनुपर्छ र तपाईँका सिर्जनाहरू गीत गजल मुक्त कथा कविता र हाइकुहरू रहने गर्छ यो बसाइमा रहेर ती सिर्जनाहरू म आजको यो बसाइमा वाचन गर्ने नै छु र कार्यक्रमको सुरुवातमा यो मिठो आवाज शङ्का गर्ने तिम्रो बानी यो मिठो आवाज तपाईँ सबै सबैको लागि राख्न चाहन्छु कार्यक्रम सँगै रहनुहोला तिम्रो बानी शङ्का गर्ने तिम्रो बानी शङ्कै शङ्कामा 來 छोडयो पाइना मेरो इच्छा अपू तिम्रो दूले शंका कर हाम्रो मन अवश्य पनि दुख्छ र यो नयाँ साल नयाँ वर्षमा तपाईँ र मैले कहिल्यै पनि शङ्का नगरौँ आफ्नो मायामाथि र हामीले त्यो माया गर्ने मन हुँदाहुँदै पनि शङ्का गऱ्यो भने अवश्य पनि त्यो माया हाम्रो मनभित्रको माया दुख्न सक्छ मनभित्रको मायाको आँसु बग्न सक्छ यही नयाँ साल नयाँ वर्ष दुई सालले हाम्रो यो शंका गर्ने बानीहरू जति पनि छन् हाम्रो कुकारमाहरू जति पनि छन् हाम्रो त्यो वास्तविकता बुझी बुझिकन पनि हामीले बुझ बचाउने कुराहरू गर्छौँ ती सबै कुरा चाहिँ टाडे भएको होस् हाम्रो यही शुभकामना तपाईँलाई रहन्छ मेरो रहन्छ र हाम्रो रेडियोहरू पनि एक सय चार तल्लो पाँच मेगार्सको रहन्छ तपाईँको त्यो आँसु बगिरहेको आँसुलाई पुस्ने काम कार्यक्रम मेरो रचनाले गर्छ त्यसैले पनि यी यस्ता गीतहरू र तपाईँका रचनाहरू सधैँका लागि जीवन्त रहन्छन् र तपाईँका त्यो जीवन्त रचनाहरूमा तपाईँको भावनाहरूमा हामी आवाज बढ्छौँ मात्र कार्यक्रम मेरो रचनामा र कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँकै यस्तै यस्तै रचना पढ्ने गर्छौँ वाचन गर्ने गर्छौँ भूपेन्द्र भूपेन्द्र बिपिन विसिजीको साहित्यिक रचना मेरो हातमा छ र उहाँले यो रचनालाई पठाउनु भएको हो विकासनगर कोहोलपुर बाँकेबाट र उहाँको गजल छ नयाँ दिन नयाँ सालको शुभकामना शीर्षकमा लेख्नु भएको गजल उहाँको गजललाई अगाडि जोड्न चाहन्छु नयाँ दिन नयाँ सालको शुभकामना <im CPR> नयाँ दिन नयाँ सालको शुभकामना एकैछिन नयाँ सालको शुभकामना वास्तव निकै मिठो तरिकाले लेख्नु भएको छ एकैछिन नयाँ सालको शुभकामना नयाँ दिन नयाँ सालको शुभकामना कामना छ उत्तर उत्तर प्रगतिको हजुरको पाओस् कामना छ उत्तर उत्तर प्रगति हजुरले प्र पाओस् हय मौन नयाँ वर्षको शुभकामना एकैछिन नया सालको शुभकामना छोड्नुहोस् बिते काती पल, पल के भो अझै छोड्नुहोस् बिते काती पल के भो अझै चिन्ता किना नयाँ सालको शुभकामना एकैछिन नयाँ सालको शुभकामना कति दुःख भोगियो कति पीडा सही होूले कति दुख भोग कीड़ा सही होशी लेना नया साल को शुभकामना एक नया साल को शुभ कामना नौलोपना जगहने नया योजना आओस् हजूरलाव सुरू नौलोपना जगहने नया योजना आओस् हजूर लौ सुरू एक दुई तीन नया साल को नयाँ एकैछिन नयाँ सालको शुभकामना एकअर्कालाई सघाऊ हाँसी खुसी रमाओ फेरि भन्दै एकअर्कालाई सघाऊ नयाँ हाँसी खुसी रमाओ फेरि भन्दै एकपिन नयाँ सालको शुभकामना नयाँ दिन नयाँ सालको शुभकामना एकैछिन नयाँ सालको शुभकामना नयाँ दिन नयाँ सालको शुभकामना नयाँ दिन नयाँ सालको शुभकामना एकै चिन्ती मिलाए नयाँ सालको शुभकामना तपाईँलाई पनि शुभकामना कार्यक्रम मेरो रचनाको तर्फबाट रेडियोहरू पनि एकछिन चार थप्लो पाँच मेगाहरूको तर्फबाट र उहाँले लेख्नु भएको छ यो कार्यक्रम मलाई निकै राम्रो लाग्छ इन्टरनेटमा सुन्ने गर्छु यो कार्यक्रमलाई म कहिल्यै पनि भुल्दिनँ र कार्यक्रम कतिखेर आउँछु भनेर चाहिँ पर्खेर बस्छु भनेर लेख्नु भएको छ निकै खुसी लाग्छ आभारी रहन्छ तपाईँप्रति तपाईँलाई नै माया गरिदिनुहुन्छ कार्यक्रम मेरो रचनालाई र तपाईँकै मायाले गर्दा कार्यक्रम मेरो रचनाको आजको श्रृङ्खलासम्म तपाईँसँग बोल्न पाएको छु र तपाईँसँगै तपाईँको रचनाहरू सँगसँगै भलाखुसारी गर्न पाएको छु र त्यस्तै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा गजल छ लेखराम साप खोटाजीले गैँडाको नवलपरासेदेखि लेखी पठाउनु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु माया प्रतिमा आधारित रहेर रहे लेख्नु भएको गजल छ मेरो हातमा अधुरो कहानी लेखेर दिनेछु अधुरो कहानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु अधुरो कहानी अधुरो कहानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु अधुरो कहानी लेखेरै दिनेछु उही जिन्दगानी लेखेरै दिनेछु थाह नपाई बितेर गयो र थाहै नपाई बितेर गयो र सुनौलो बिहानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु पढ्दैन आतिन के होला भनेर पढ्दैन आतिन के होला भनेर सवाह ब्याजलागानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु चटक्क पारेर भागेछ नभन चटक्क पारेर भागेछ नभन मेरी दिलकी रानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु परेली पुछेर हासन अब त परेली पुछेर हाँसन अब त आउँदैछ मुगलाने लेखेर दिनेछु अधुरो कहानी लेखेर दिनेछु उही जिन्दगानी लेखेर दिनेछु अधुरो कहानी लेखेर दिनेछु एकजोडी मन केही समयसँगै रह्यो आफ्नो मान्छे आफ्नो सर्वस्व ठानेको मान्छे बिचैमा छोडेर विदेशी हो त्यस्तो बेला छोडेर जानेको मन कति दुख्छ उ दुखेको मन हुनसक्छ र छोडिएको मन पनि उत्तिकै दुखेको हुनसक्छ वा पिरोलिएको हुनसक्छ आफ्नो मान्छेसँग कति बेला भेटौँ कति बेला सँगै भाँसु दुःख सुख सँगै बाँडौँ जस्तो खाले चाहना तपाईँ सबै सबै मनहरूमा हुन्छन् है र विदेशीको आफ्नो मान्छे आउँदैछ भन्ने खबर पाउँदाखेरि विदेशीको मायालाई सम्झेर बसेकोमा कति धेरै खुसी होला यस्तो कुरा बोलिरहेको थियो गजलमा यस्तै कुराहरू हुँदै थियो गजलमा परेली पुछेर हाँसान अब त आउँदैछ मुग्लाने लेखेरै दिनेछु उहि जिन्दगानी लेखेरै दिनेछु वास्तविक निकै सुन्दर तरिकाले लेख्नु भएको थियो यो गजल यो गजलको लागि लेखराम सापकोटाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँको यो रचनालाई पनि उहाँप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ यो बसाइँमा रहेर त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा नवीन गुरुङजीले पदम पुर देखि पठान भाग एवं मुक्तक रूपी सिर्जना छ उहाँको मुक्तक रूपी सिर्जनालाई म अगाडि जोड्न चाहन्छु जति सुनौ सुनौ लाग्ने तिम्रो बातै मिठो जति सुनौ सुनौ लाग्ने तिम्रो बातै बजार मिठो बजारको जेरी भन्दा तिम्रो हातको भातै मिठो सदावाहार मुस्कुराउने चन्द्रमा झैँ आधार तिम्रो सदावाहार मुस्कुराउने चन्द्रमा झैँ आधार तिम्रो चिसो चिसो मौसमसँगै पूर्णिमाको रात मिठो जति सुनौ सुनौ लाग्ने तिम्रो बातै मिठो बजारको जेरी भन्दा तिम्रो हातको पातै मिठो गरया नगर तर तिमी मेरे तिमी त माया तिमी त माया गरया नगर जनम जनम मेरे जसलाई कहिल्यै पाउदे तिम्रोइना भाग्यमानी निधार भागी रही, रही पीरती को भोट रेडियो आरपा सम्पूर्ण ग्राहक वर्ग आफन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना ओम आलमुनियम रत्नगर चार शीतल चोक फोटो पोइन्ट फोर डिजिटल कलर लेभेन डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौराहाचोक ओम साईराम अस्पताल प्राली रत्नगर दुई टाँडी सागर सुनचाँदी पसल रत्नगर दुई सिनेमा हल रोड टाँडी ओम साईराम डेंटल एन्ड रिसर्च सेन्टर प्राली रत्नगर नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ भोलेसल खैरहने चार नयाँ रोड पर्सा न्यु पर्वत पुस्तक एन्ड स्टेशनरी रनपा एक सौराहा चौक सन्ध्या सिलाई मेसिन मरमत तथा बिक्री केन्द्र मेन रोड टाड़ी, न्यु ओम इलेक्ट्रोनिक पर्सा बजार 24 कोठी न्यु मेमोसा ट्राभल एन्ड टुर्स रनपा दुई टाड़ी हङकङ बजार रामचन्द्र जुवल रनपा दुई टाढी हाई स्कुल रोड नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ श्रेष्ठ सप्लायर्स रत्नगर एक हरिहर मन्दिर नजिक प्रोप्रायटर रामकुमार श्रेष्ठ फोन शून्य मोबाइल अन्ठानब्बे हामी कहाँ वासिङ बालुवा रोडा ढुङ्गा ग्राभेल इट्टा माटोका साथै ट्राक्टर ट्रिप्रो भाडामा चाहिएमा सदैव सम्झनुहोस् श्रेष्ठ सप्लायर नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ सस्तो नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ पतञ्जली आरोग्य केन्द्र सौभाग्योबाइल सेन्टर रत्नगर दुई मेन शिव शक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ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 शीतल इन्टरप्राइजेज रत्नगर आठ बकुलहरी साउन्ड सर्भिस खैरहनी चार मगनी चोक टिबिएस साउन्ड सर्भिस खैरहनी चार पर्सा बजार मगनी चोक सुजुकी टारी यति अटोमोबाइल रत्नगर टारी सूर्य किरण सुनसादी पसल पर्सा बजार चितवन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 योग्य दक्ष तथा अनुभवी तालिम प्राप्त शिक्षक सिच्चक, शिक्षिक द्वारा शांत वातावरण में बाल बालि मनोवैज्ञानिक तरीका अध्यापन कराइने स्वच्छ पीने पानी शौचालय चमेना गृह एवं पर्याप्त खेल मैदान को व्यवस्था विद्या जान रत को सुविधा पुस्तकालय विज्ञान प्रयोगशाला कंप्युटर लैब उचित व्यवस्था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 एटिट्युड मल्टी लर्निङ एकाडेमी खैर जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छ अनि जन्मन्छन् सृजनशील व्यक्तिहरू मा माया मूल्यमा माया तोकिने भए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 तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मई घार्चमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला यो एकैछिनको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडिय। रेडियो डबलो डबलो डबलो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टर नेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनामा हामी तपाईँकै जीवन्त रूपी भावनाहरू तपाईँका ती सिर्जनाहरू सधैँका लागि अमर रहन्छन् ती अमर सिर्जनहरूमा आवाज भन्ने काम गर्छौँ कार्यक्रम मेरो रचनाको व्यवसायमा रहेर यदि तपाईँ पनि गीत कथा कविता हाइकु गजलमुक्त कोर्नुहुन्छ लेख्नुहुन्छ ती सिर्जनाहरू सिर्जाउनुहुन्छ भने तपाईँले कार्यक्रम मेरो रचनालाई सम्झनुहोला कार्यक्रम मेरो रचना, रचना रेडियो अर्पण एक सय चार एक बकुलर चोकसित भने यो ठेगानामा तपाईँले आफ्नो रचनाहरू प्रेषित पनि गर्न सक्नुहुनेछ र हामीले कार्यक्रम मेरो रचनाको फेसबुक पेजमा लाइक पेज पनि राखेका छौँ र त्यो लाइक पेजमा चाहिँ तपाईँ जा जान सक्नुहुनेछ त्यहाँ गएर चाहिँ तपाईँले आफ्नो सामूहिक गजल पठाउन सक्नुहुनेछ सामूहिक गजलमा सहभागी बन्न सक्नुहुनेछ र हरेक साथ हामी तपाईँका ती सामूहिक गजललाई चाहिँ वाचन गर्ने कोसिस हाम्रो रहनेछ र आज पनि तपाईँ मध्येबाट एक एउटा सामूहिक गजल चाहिँ तपाईँहरूको सामूहिक गजललाई गजल म कार्यक्रममा रहेर वाचन गर्ने नै छु कार्यक्रमको अन्त्यमा र मेरो हातमा एउटा गजल छ सन्तोष भण्डारीजीले कठाराट गैडहादेखि पठाउनु भएको गजल उहाँको गजललाई अगाडि जोड्न चाहन्छु अधुरो जीवन आधा सपना बोकेर हिँड्दैछु अधुरो सपना अधुरो जीवन आधा सपना बोकेर हिँड्दैछु बन्द भावनामा ताल्छ ठोकेर हिँड्दैछु कति पाएँ हन्डर ठकर कति पाएँ सुखहरू कति पाए हन्डर ठकर कति पाए सुखहरू उपलब्धि जिन्दगीको जोखेर हिँड्दैछु बन्द भावनामा ताल्छ ठोकेर हिँड्दैछु के गर्न सके हिजो के गरौँला भोली के गर्न सके हिजो के गरौँला भोलि अर्थहीन जीवन आफैमा धोकेर हिँड्दैछु अधुरो जीवन आधा सपना बोकेर हिँड्दैछु अन्तर्हिनतालाई जानी जानी लातहानी अन्तर्हीनतालाई जानी जानी लातहानी फुर्सदिला आँसु आज बोकेर हिँड्दैछु बन्द भावनामा ताल्छ ठोकेर हिँड्दैछु असीमित चाहना अनि रहर सामुन्ने उभिदिँदा असीमित चाहना अनि रहर सामुन्य उभिदिँदा चिल्ला बिल्ला तिल्क हाल रोकेर हिँड्दैछु अधुरो जीवन आधा सपना बोकेर हिँड्दैछु बन्द भावनामा तालचा ठोकेर हिँड्दैछु अधुरो जीवन आधा सपना बोकेर हिँड्दैछु बन्द भावनामा तालचा ठोकेर हिँड्दैछु सबैले सपना देखेकै हुन्छन् हासी खुसी जीवन जिउने र हरेक मनले त्यो खालको चाहना राख्नु अस्वाभाविक अस्वभाविक पनि मान्दिनँ म तर कहिलेकाहीँ आवश्यकता र चाहना कुन चाहिँ ठुलो हो भने छुट्याउनु पनि पर्ने जस्तो लाग्छ मलाई कहिलेकाहीँ धेरै चाहनाहरू तपाईँ हाम्रो अगाडि उभिदिन्छन् र ती चाहनाहरू आवश्यकता पनि नहुन सक्छन् त्यसैले यो मनलाई बुझाउन धेरै गाह्रो त गाह्रो छ दिपेन्द्रलाई भन्न सजिलो छ भनेर सोच्नुहोला तर मनलाई बुझाउन बाटो कतिपय चाहनाहरू र आवश्यक नहुन सक्छन् र कतिपय आवश्यकता पुरा पनि नहुन सक्छन् ती आवश्यकता चाहनाहरू त्यसैले तपाईँका चाहनाहरू र आवश्यकताहरू र तिनैभित्र बुनिएका सपनाहरूको भागबाट लगाउनुपर्ने जरुरी छ जुन आवश्यकताका छ ती आवश्यकताहरूको पाटोहरू पुरा गर्न अगाडि बढ्नुहोला चाहनाहरू अलिकति पर सारेर चाहिँ तपाईँ अगाडि बढ्नुभयो भने ती तपाईँका चाहनाहरू अवश्य पनि पुरा नभए पनि तपाईँका ती लक्ष्य चाहिँ अवश्य पुरा हुनेछ तपाईँका ती आवश्यकताहरू पुरा गर्न गाह्रो पनि हुने छैन चा ती चाहनाहरू भोलिका दिनमा बिस्तारै बिस्तारै पुरा हुँदै जालान् तर र म तपाईँलाई कामना पनि गर्न चाहन्छु तपाईँका ती हरेक चाहनाहरू हरेक इच्छाहरू पूरा हुँदै जाउँ मेरो कामना नयाँ वर्ष दुई हजार सत्तरी सालको कामना तपाईँलाई दिन चाहन्छु र हामी कार्यक्रमको निकै अन्त्यतिर पनि आइसकेका छौँ र अन्त्यमा आएर एउटा गजललाई वाचन गर्न चाहन्छु जुन गजल सामूहिक गजल सामूहिक गजल रहने गर्छ यो बसाइँमा अन्तिम बसाइँमा र अन्त्यमा सामूहिक गजल वाचन गर्न चाहन्छु सामूहिक गजलमा सहभागिता बन्नुहुने मित्रहरूको नाम म यहाँनिर सरसर्ती वाचन गर्न चाहन्छु मिलन भण्डारी जय भबुक सीता तिमिलसेना नारायण गिरी सौगात गजमेर शिशिर माझी त्यसै गरी सुशोरिता अन्दना त्यसै गरी वन्दना खड्का त्यसै गरी शिव श्रेष्ठ त्यसै गरी शिवगिरी रसौलीबाट हुनुहुन्छ उहाँ र सबै सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु यो सामूहिक गजलमा सहभागी बनिदिनु भएको लागि र कार्यक्रमको अन्त्यतिर छौँ हामी कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई इन्टरनेटमा र रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई पनि धन्यवाद दिन चाहन्छु र जसले रचना पठाएर पठाए सहयोग गर्नुभयो मलाई कार्यक्रम मेरो रचनामा ती सेहरहरू ती रचनाहरू पठाइदिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिँदै मनमुटुबाट मनमुटुको आसनबाट तपाईँ सबै सबैलाई धन्यवाद दिँदै अन्त्यमा तपाईँ सबै सबैलाई फेरि नयाँ वर्षको शुभकामना दिँदै अन्तिममा सामूहिक गजललाई वाचन गर्न चाहन्छु आजको सामूहिक गजल सुरु हुन्छ यसरी त्यो दिन पक्कै मलामीको लाम हुनेछ त्यो दिन पक्कै मलामीको लाम हुनेछ अम्लिँदो भन्दै उपचारे तिम्रो नाम हुनेछ चितहको लास नियाली हेर्नु मुटुमा चितहको लास हेर्नु मुटुमा चित्र अङ्कित अवश्य तिम्रो डाम हुनेछ त्यो दिन पक्कै मलामीको लाम हुनेछ राम राम जदै जाउ तिल छरि झर्दा घाट दक्षिण पश्चिम अस्ताउने घाम हुनेछ त्यो दिन पक्कै मलामीको लास हुनेछ सभ्यवत चितकार पुकार्दै तिमीलाई म जान्छु गलेर तिमीलाई आराम हुनेछ त्यो दिन पक्कै मलामेको लाम हुनेछ चित्त जलाइ बैत्री पनि तर्लान अवश्य तिमीले विदाई गर्ने त्यो दिन एउटा काम हुनेछ खरानी भई मेरो शरीर माटोमा मिल्दा विवाह तिम्रो कसै उमङ्ग धुमधाम हुनेछ त्यो दिन पक्कै मलामेको लाम हुनेछ अम्लिदा भन्दै उपचारित तिम्रो नाम हुनेछ अमिल भन्दै उपचारित तिम्रो नाम हुनेछ तपाईँको बाक्य बल साहित्य र सिर्जनाको सधैँभरि हामीले सम्मान गरौँ भन्दै छुट्टिन्छौँ नमस्कार तपाईँको बाक्य बल छोहोरा होस्